जब जब रात छिपिँदै जान्छ तब आफ्नो मान्छेको याद अझ बढ्दै जान्छ यस्तो लाग्छ कि हामी एक्लो भएर पनि एक्लो छैनौँ मुटुभरि छापिएका मायालुका तस्विरहरू आँखा वरिपरि घुम्छन् यादहरू तस्बिर बनेर आउँदा यस्तो लाग्छ किन मनको तस्विरलाई स्पर्श गर्न मिल्दैन किन मनभित्र छापिएको तस्विरलाई चुम्न मिल्दैन किन अँगाल्न मिल्दैन अँगालोमा यस्तै सोध्दै कल्पिन्छौँ हामी भित्रभित्रै रुँदा कति मान्छेले देखेर पो जिस्काउँछन् कि भन्ने लाग्छ अनि सुटुक्क बन्द कोठाभित्र थुन्छौँ हामी आफैलाई अनि चारैतिर उनको यादका क्यानभासहरू कोर्दै निचोडौँ मुटुलाई अनि खोज्छौँ एउटा माध्यम जसले पुर्याउन सकोस् हाम्रा प्रेमका आवेगहरूलाई मुटुदेखि मुठुसम्म नमस्ते अनि हार्दिक स्वागत छ तपाईँ सम्पूर्णलाई कार्यक्रम मुटुदेखि मुटुसम्ममा तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ मकवानपुरको मा एक मात्र चौबिसै घन्टा प्रसारण हुने कार्य रेडियो रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेघा हर्स सर्भर डट कम डट एनपीबाट संसारभर कार्यक्रम मुटुदेखि साथमा सदा चाहिँ आज पनि उपस्थित छु म तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मुटुदेखि मुटुसम्म आउने गर्छ हरेक मङ्गलबार राति सवा नौ बजीदेखि दस बजीसम्म र तपाईँका मुटुका आवेगहरू प्रेमका भावनाहरू तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउने हामी प्रयास गर्छौँ त्यसका लागि हामी विशेषतः दुईवटा माध्यम प्रयोग गर्छौँ पहिलो माध्यम हो एसएमएसको माध्यम तपाईँ स्वदेशमै हुनुहुन्छ भने स्वदेशमै हुनुहुन्छ भने एसएमएस गर्न सक्नुहुन्छ एसएमएस गर्नको लागि मोबाइलको म्यासेज बक्समा गएर एचआरएस एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र तपाईँको मुटुको कुरा लेखेर तिन मा चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ र विदेशमा हुनुहुन्छ भने तपाईँले फेसबुक मार्फत हामीलाई कनेक्ट गर्न सक्नुहुन्छ त्यसका लागि भने डब्लु डब्लु भन्ने पेजमा तपाईँले हाम्रो पोस्टमा कमेन्ट गर्न सक्नुहुन्छ सम्म लागि रेडियो सर्भरको अफिसियल पेजमा पनि हामीले लिङ्क छोडेका छौँ त्यो लिङ्कबाट तपाईँ क्लिक गरेर हाम्रो सवि सौगात अफिसियल पेजमा पनि जान सक्नुहुन्छ त्यो पेजमा गएर पोस्टमा कमेन्ट गर्न सक्नुहुन्छ र तपाईँ कमेन्ट गर्दै गर्नुहोला आज सर्भर अलिकता गाह्रो भइरहेछ तैपनि तपाईँका एसएमएसहरू थुप्रै आइरहेका छन् म अवश्य पनि पढ्ने कोसिस गर्नेछु र पढ्ने पनि छु अहिलेको लागि भने एउटा समुद्र साङ्गीतिक आवाज तपाईँ भने एसएमएस र कमेन्ट गर्दै गर्नुहोला आंखों में बड़ी बात है प्यारे जिंदगी को बिना प्यार कोई कैसे गुजारे बन जाएगी कोई तो कहानी हो तन्हा नहीं कटती है ये मधोश जवानी कोई नया दिल भर चुनो कितनी हसीन रात है ठुपके कोई धड़कन सुनो सारे मिलते है से ये नसीबोसेब जिन्दगीको कहीँ प्यार के बिना कैसै गुजारे निकै नै सुन्द्रो साङ्गीतिक आवाज तपाईँको लागि राखेँ मैले कुमार सानुको आवाजमा रहेको थियो र आज मैले कुमार सानुको आवाजहरूलाई नै कार्यक्रममा लिएर आएको छु मुटुदेखि मुटुसम्म तपाईँ सुन्दै हुनुहुन्छ इन्टरनेटमा अलिकता सुन्नलाई तपाईँलाई गाह्रो भइरहेको होला आज दिनैभरि इन्टरनेट अलि तनावपूर्ण नै छ तैपनि तपाईँको माझमा हामी थोरै थोरै अड्केर भए पनि प्रसारणमा आइरहेका छौँ होला सुनिरहनु भएको छ तपाईँले विदेशबाट पनि र हाम्रो अफिशियल फेसबुक पेज मैं गत सात साक्रम में कमेंटर लिदा चाहिए हम अफिशियल फेसबुक पेज सभी सौगात लो ली रहेंस तब्लू डब्लू डब्लू डट फेसबुक डट कम स्लैश सभी सौगात अनुग्रह पेज में गए हमारे पोस्ट में सा। कमेंट कर सकूँ साथी कमेट आई रखें ये एसएमएस भी एसएमएस कर सकून मोबाइल को मैसेज बक्स में गए या चार एस एवं खाली ठाँ यम यम र फेरि एउटा खालि ठाउँ छोडेर तपाईँको मुटुको कुरा लेखेर तिन चार चार दिदीमा म्यासेज गर्न सक्नुहुन्छ कार्यक्रम हो मुटुदेखि मुटुसम्म माया गर्न चाहनुहुने सम्पूर्ण मायलु प्रेमीहरूका लागि एकमात्र विकल्प हो तपाईँको मुटुको कुरा तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुऱ्याउने तार हो यतिखेर एसएमएस पढ्न चाहन्छु हेलो दादा खाना खानुभयो त म बबिता घरान भैँसे सातबाट एसएमएस भन्नुपर्दा साथीहरू सन्तोष मालती सङ्गीता त्यसै गरी शान्ति सविता जीवन भन्नुभएको छ त्योभन्दा पछाडि के मात्र आएछ सायद त्योभन्दा पछाडि पनि उहाँले के लेख्नु भएको थियो होला तपाईँको यसको लागि धेरै धेरै धन्यवाद छ बबिताजी आगामी दिन पनि तपाईँको यस्तो एसएमएसको हामी अपेक्षा गर्छौँ त्यसै अर्को एसएमएस गर्नुभएको छ हेलो दादा नमस्ते खाना भयो त भन्नुभएको छ खाना भइसकेको छ मि सङ्गीत प्रेमी सङ्गीता तामाङ दादा मेरो एसएमएस भन्नुपर्दा मेरो मनभित्रको मान्छे सङ्गीत प्रेमी सुरेशलाई भन्नुभएको छ मिस यु लेख्नुभयो होला यम आई मात्र आयो त्योभन्दा अगाडि पनि के के भन्न चाहनु भएको थियो अवश्य पनि सुरेशजीले बुझिसक्नुभएको छ जस् सङ्गीत सङ्गीत प्रेमी सुरेशजीले बितिसक्नु भएको छ बुझिसक्नुभएको छ जस्तो लागेको छ माफ गर्नु होला सङ्गीता तामाङजीले हामीलाई एसएमएस गर्नुभएको थियो धेरै धेरै धन्यवाद छ सङ्गीताजी त्यसै अर्को एसएमएस गर्नुभएको छ हेलो दादा लास्व फ्याफुला सन्चय हुनुहुन्छ इर्समी अनुषा रुम्बा फ्रम नामटार मकवानपुरबाट एसएमएस भन्नुपर्दा माई फ्यामिली माई अल फ्रेन्डलाई मिस यु एन्ड इक्जामको लागि बेस्ट अफ लक भन्नुभएको छ धेरै धेरै अनुसारजी तपाईँको को लागि आगामी दिनमा पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ त्यसै गरी यतिखेर तपाईँको कमेन्टहरू पनि आएका छन् कमेन्ट गर्नुभएको छ एकलो केटो भुवनजीले लेख्नुहुन्छ दुनियाँभन्दा म अलि भिन्दै छु सोमिया दुनियाँभन्दा म अलि भिन्दै छु सोमिया उदास उदास एकान्तमा एक्लै हिँड्दैछु सोमिया दुनियाँभन्दा म अलि भिन्दै छु सोमिया उदास उदास एकान्तमा एक्लै हिँड्दैछु सोमिया जबदेखि मबाट टाढा भयो नि तिमी जबदेखि मबाट र टा भयो नि तिमी तबदेखि चोट पीडा चिन्दैछु सोम्या दुनियाँभन्दा म अलि भिन्दैछु सोम्या उदास उदास एकान्तमा हिँड्दैछु सोम्या लेख्नुहुन्छ राम्रो मुक्तक लेख्नु भएको छ अगाडि लेख्नुहुन्छ हेलो दादा हावा आर यु इट्स मी भुवन घलान फ्रम मकवानपुर गडिनौँ मनोकामनाबाट उसले दुनियाँ चिनोस् भनेर केही समयको लागि मदेखि टाढा रहेको थिएँ बट अचेल त उनी म बिना नै बाँच्न सक्ने पो भइछिन् दादा तर पनि के गर्नु दादा आफूले माया गरेको मान्छेलाई माया मान्न कहाँ सकिँदो रहेछ र मेरो मुटुको धड्कन सोमियालाई आई अल्वेज मिसिङ यु लट एन्ड लभ यु सो मच भनी दिनु अनि दादा यो एउटा मुक्तक पनि उनको लागि है दादा भन्नुभएको छ लेख्नुहुन्छ एकै झटमा टारिदेऊ सक्छौ भने सोमिया एकैझटमा टारिदेऊ सक्छौ भने सोमिया मनमा सन्तुक पारिदेऊ सक्छौ भने सोमिया एकैझटमा टारिदेऊ सक्छौ भने सोमिया मनमा सन्तुक पारिदेऊ सक्छौ भने सोमिया तडपाएर पल पल जिउँदै मार्नुभन्दा भन्दा पल पल जिउँदै मार्नुभन्दा बरु साँच्चै छोरा रोपी मारी मारिदेऊ सोमिया बरु साँच्चै छोरा रोपी मारिदेऊ सोमिया एकैझटमा टारिदेऊ सक्छौ भने सोमिया मनमा सन्तुक पारिदेऊ सकौ भू मैया मोटु को आवेगर मुटु को, आवे को पीड़ा लेख् भुवन खलांजी गड़ीबाट हमीर कमेंट करी आपने मंे बा टाड़ा हो सकेम हमे हामी न रहनाखे अज बलिओ होना सकोस् मोटु कमजोर नहोस् भाई उद्देश्य हमी के समय टाड़ा होती प्रयोग ग कहीं कहीं मेरे आपको मचेला एक्ल छोड़ दीज कमसेकम कम भरे मलाई के अप्ठ्यारो पऱ्यो भने ऊ एक्लैले पनि के गर्न सकोस् मलाई पनि त्यस्तै लाग्छ र भुवनजीले पनि त्यस्तै सोच्नुभएको थिए रहेछ तर कहिलेकाहीँ यति टाढो पनि हुनुहुँदैन कि जसको कारणले गर्दा हाम्रो आफ्नो मान्छे हामी बिना नै बाँच्न सिकोस् हो हामी बिना हाम्रो मान्छे बाँच्न सक्नु हाम्रो लागि खुसीको कु कुरा हो हाम्रो सहारा बिना हाम्रो मान्छे बाँच्न सक्नु खुसीको कुरा हो तर हाम्रो मायालाई भुलेर हाम्रो मान्छे बाँच्न सक्यो भने त्यो बेला चाहिँ हाम्रो लागि सबैभन्दा बढी पीडादायक हुन्छ त्यसैले यति टाढा पनि नहुनुहोस् कि सदाको लागि तपाईँ टाढा हुनुपरोस् सदैव हुनु आफ्नो मान्छेलाई माया गर्नुहोस् यही अपेक्षा गर्छु र यही कामना पनि गर्छु सदैव तपाईँ आफ्नो मान्छेलाई माया गर्नुहुनेछ धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि भुवनजी त्यसै गरी कमेन्ट गर्नको लागि तपाईँ लिङ्क खोज्दै हुनुहुन्छ भने रेडियो सर्भरको अफिसियल पेजमा पनि मैले पोस्ट गरेको छु त्यसबाट तपाईँ सिधै सवि सौगात सब पेजमा आउन सक्नुहुन्छ र हाम्रो पोस्टमा कमेन्ट गर्न सक्नुहुन्छ त्यो बाहेक अन्त गर्नुभएको कमेन्ट कार्यक्रममा नराख्न पनि सक्छौँ समय रहेमा अवश्य पनि राख्छौँ र एसएमएस गर्न चाहनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा गएर एचआरएस एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र तपाईँको मोटुको कुरा लेखेर तिन चार चार गर्न सक्नुहुन्छ यतिखेर तपाईँको एसएमएस लिन चाहन चाहन्छु एसएमएस लेख् नमस्ते दादा मी सबिना भैंसी छ सब मेरे एसएमएस भूपर्द अर्ल फ्रेंड लाई मिस यू प्यारो छोरा संदीव एंड मई हस्बेंड विश को मीठो समझना का साथ ही माया भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हेलो दादा गुड इभिनिङ इट्स मी सुनिता रुम्बा फ्रम शिखर पानीबाट आज मेरो एसएमएस भन्नुपर्दा मेरो मनमुटुमा बस्ने सुनित स्याङतानलाई आई मिस यु भन्नुभएको छ थ्याङ्क यू सो मच त्योभन्दा अगाडि पनि केही लेख्नु भएको थियो होला यति मात्र आयो सुनिताजी थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हेलो दादा दर्शन म हाँडी खोला गाविस ओडा नम्बर चारबाट जीवन गोङ्बा मेरो सन्देश भन्नुपर्दा उसको एकजम एक्जाम छ राम्रोसँग दिनु ल भन्न चाहन्छु बेस्ट अफ लकर देर भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो एसएमएसको लागि अरू पनि केही लेख्नु भएको थियो भने सरी भन्न चाहन्छु यति मात्र एसएमएस आएको छ अर्को एसएमएस आएको छ हेलो नमस्ते दादा म एसबी विपना गोङ्बा पदमपोखरीबाट मेरो सन्देश भन्नुपर्दा मेरो मुटुको धड्कन सुभाषलाई धेरै धेरै मिस गर्दैछु भन्न चाहन्छु भन्नुभएको छ धेरै धेरै धन्यवाद छ विपनाजी तपाईँको यो एसएमएसको लागि र तपाईँको सुभाषजीले पनि कार्यक्रम सुनिरहनु भएको छ भने अवश्य पनि तपाईँलाई एसएमएस गर्नुहुनेछ कल गर्नुहुनेछ धेरै धेरै धन्यवाद छ तपाईँ पनि एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर या एचआरएस एउटा खाली ठाउँ यमएम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र तपाईँको मुटुको कुरा लेखेर ले ले तिन चार चार गर्न सक्नुहुन्छ तपाईँको कमेन्टहरू डब्लु डब्लुडब्ल्यु डट फेसबुक डट कम पेजमा गएर कमेन्ट गर्न सक्नुहुन्छ त्यो पोस्टमा हामीले पोस्ट गरिसकेका छौँ र तपाईँका कमेन्टहरू आई तर सर्वर अलिकता समस्या भारत कार का पेज रिफ्रेस होना का टाइम लगीवे ये खेल हम एटा गीत सुी तमेंट लिख तो अगड़ी एट एसएमएस ली हाल एसएमएस करूँ एसएमएस कर हाई दादा म बर्तौला दादा फ्रेंड त सब छ तरपनी कोई कही खेना जो लग्क अन अनि त खोज्छु म हजुरलाई मिस यु एन्ड फ्रेन्डलाई पनि दादा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसोमचको लागि कलिके यस्तै फिल हुन्छ हामी हजारौँ आफन्तको बिचमा हजारौँ साथीहरूको बिचमा घेरिएका हुन्छौँ तैपनि एक्लो महसुस हुन्छ त्यस्तो किन हुन्छ जब हामीलाई हामी कसैलाई आफूलाई भन्दा बढी माया गर्न थाल्छौँ आफ्नो जिन्दगी ठान्न थाल्छौँ त्यो बेला ऊ भेन हमी ये महसूस कर महसूस कर लेखना सकूँ मुठी देखी मोटी समय में अर्क कर मन दुख दुख पीड़ा धीरे हीड़ा धीरे छुंचा दुख भ सुख नाचे मी संगीत प्रेमी संगीता तांग मेरे मंला मीठो समझना भूस धीरे धन्यवाद तब केस को अर्क कर तिलक भैँसी छबाट भन्नुभएको छ आजको एसएमएस भन्नुपर्दा बबितालाई कल मि भन्नुभएको छ बबिताजी सुनिरहनु भएको छ र तपाईँको आफ्नो मान्छे हुनुहुन्छ भने अवश्य पनि कल गर्नुहोला धेरै धेरै धन्यवाद छ अर्को एसएमएस गर्नुभएको छ हाई दादा खाना खानुभयो त हजुरले भन्नुभएको छ भइसकेको छ मि सविता तामाङ फ्रम पदमपोखरी भोरलेबाट दादा आफ्नो मान्छेसँग बोल्न नपाउँदा कस्तो कस्तो लाग्दो रहेछ हाम्रो कल एसएस एसएमएस नभएको पनि भन्नुभएको छ त्योभन्दा पछाडि पनि केही लेख्नु भएको छ आफ्नो मान्छेसँग बोल्न नपाउँदा साँच्चै छटपट्टि हुन्छ तपाईँ कति महसुस कतिको महसुस गर्नुहुन्छ पनि कहिले काहीँ धेरै छटपट्टि हुन्छ तपाईँले महसुस गर्नुभएको होला जसले माया गर्नुभएको छ माया नगर्ने साथीहरूलाई अलिकता यो कुरा थाहा नहुनसक्छ तर माया नगर्ने मान्छे त को होला र मलाई चाहिँ यस्तो लाग्छ धेरै धेरै धन्यवाद छ तपाईँको यो एसको लागि सविताजी आगामी दिन पनि तपाईँको यस्तो एसएमएसको अपेक्षा गर्छौँ र तपाईँका एसएमएसहरू आउँदै गरौँ यही अपेक्षा पनि छ यतिखेर तपाईँका कमेन्टहरू पढ्न चाहन्छु अर्को कमेन्ट गर्नुभएको छ अमेन्ट गीत बजाउँछु भन्थे तर कमेन्ट आइरहेको छ किनभने एउटा गीत सुनौँ त्यस पछाडि तपाईँका कमेन्टहरू लिएर आउँछु सोचिङ गीत मे प्यार अबको क्रममा <laughs> तुमे प्यार सोचेगे तुमे प्यारे जरा खबोमा छुपाया तुमक यादो तुमको मिलोगे है तुम, मिलो तुम कही ना न सोचेंगे तुम्हें प्यार लगती हो चांद का एक टुकड़ा हम कितनी तारीफ करें देख के तुमको आह भरे तुम सा नहीं है कोई प्यारा सनम प्यारा सनम सोचेंगे तुम्हें प्यार सोसङ्गी तारकेनै यानी सुन्द्र साङ्गीतिक आवाज तपाईँको लागि राखेँ मैले कुमार सानुको आवाजमा रहेको थियो मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ तपाईँ यतिखेर मुटुदेखि मुठुसम्ममा मुटु तपाईँका पनि मुटुका आवेगहरू मनका आवेगहरू समेट्न चाहनुहुन्छ चाहन। भने हामीलाई सम्झन सक्नुहुन्छ बाहिर शीतल हावा चलिरहेको छ तपाईँ छतमा उभिएर यतिखेर यो अँध्यारो रातमा आपने मं समझा कोई सोने तर्कर करते हुए निद्रा लगे आपने मानीसंग बोलूँ बने र, कोई चैट करते हुए कोई फोन करते हुए अवस्था तब का मन का आवेगर वहांसम पुराने जरूरी है चा। तब का छटपट हु वहांसम पुराने जरूरी तपा को माया वहाँ को मन में स्पर्श होने करी पुराने रही काम करूँ कार्यक्रम मुटेदेखि मुटुसम्मको साथमा रहेर रहे यतिखेर र रहे यतिखेर तपाईँका कमेन्टहरू पढ्न चाहन्छु कमेन्ट गर्नुभएको छ सङ्गीता तामाङजीले हेलो चन्द्र दाजु के छ खबर भन्नुभएको छ एकदमै ठिक छु अनि खाना खानुभयो त आज प्रोग्राम मार्फत साथीहरू बबिता बसन्ती स्मिता रेश्मा सरता अनि चितवनमा हुने दिदी एन्ड भेनाजु सिस शर्मिलालाई मिस गर्दैछु अनि जति पनि नेम छुटेका अल फ्रेन्डलाई मिस यु अलर्ड भन्न चाहन्छु ओके दाइ, गुड नाइट ह्याभ अ सिट ड्रिम भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो एसएमएसको कमेन्टको लागि आगामी दिन पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ हेलो सुन्द्र दादा खाना भयो त हजुरको भन्नुभएको छ भइसकेको छ सन्चय हुनुहुन्छ हजुरलाई भन्नुभएको छ एकदमै ठिक छु इट्स मी इट्स मी गोकुल फ्रम क्षति आजको मेरो सन्देश भन्नुपर्दा फर्स्ट अफ अल त तपाईँलाई मिस यु र भनेर समझिने माया गर्ने सम्पूर्ण फ्रेन्डलाई लभ यु सो मच ओके बबाई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ हाइब्रो इट्स मि मन्जु फ्रम हेटौँडा पन्ध्र भन्नुभएको छ मन्जु लामाजीले मेरो स्पेसल म्यासेज त खासै छैन मात्र यति भन्न चाहन्छु कि मेरो उदयपुरमा रहनुहुने मेरो हर्डली हजबेन्डलाई मेरो चिन्ता नलिनु नरुनु र तपाईँ आफ्नो केयर गर्नु मलाई पनि यसरी बिरामी हुँदा तपाईँकै साथमा रहनु मन छ तपाईँकै तपाईँकै काखमा निधाउने मन काँ� छ तर के गर्नु टाढा हुनुहुन्छ एनवे माई डियर हर्ट मिस यु एन्ड लभ यु सो मच एन्ड तपाईँलाई नै मिस यु ब्रो ओके टेक केयर गुड नाइट ह्याभ अ स्विट ड्रिम भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि मन्जुजी बिरामी हुनुहुन्छ जस्तो छ तपाईँलाई शीघ्र स्वास्थ्य लाभको कामना तपाईँको आफ्नो मान्छे टाढा हुनुहुन्छ नसोच्नुहोस् उहाँ टाढा हुनुहुन्छ तपाईँहरू भौतिक रूपमा जति टाढा हुनुभयो पनि तपाईँहरू एकअर्कालाई सदैव माया गर्नुहोला रहा भाँचु मेरे तरफ बाेक्षा देर भी करूँ तब मदैव यही रहने धीरे धीरे धन्यवाद तब कमेंट कोई साथी कमेंट करना चाहूँ डब्ल्यू डब्लू डब्लू डट फेसबुक डट कम स्लैस रेडियो सर्वर पेज में तैंने योग पेज को लिंक पा सकूँ हमारा अफिशियल पेज रह स विश्वघात डब्ल्यू डब्लू डब्लू डट फेसबुक डट कम स्ल्यास सबै सौगात अनुरागमा गएर हाम्रो पोस्टमा कमेन्ट गर्न सक्नुहुन्छ SMS एसएमएसहरू लिन चाहन्छु म एसएमएस मैले कहाँसम्म पढेँ Uh, बबितालाई कल्मी तिलकजीको एसएमएस पढेको थिएँ अर्को एसएमएस गर्नुभएको छ हाईदा खाना खानुभयो त हजुरले मि सविता तामाङ फ्रम पदमपोखरी भोरलेबाट उहाँको पनि मैले पढिसकेको जस्तो लाग्यो धेरै धेरै धन्यवाद छ अर्को एसएमएस गर्नुभएको छ हाईदा इट्समी सरन तामाङ फ्रम शिखरपानीबाट आज मेरो एसएमएस भन्नुपर्दा आज म र मेरो आ, मेरो कान्छी भेट्नु पर्ला भनेको थियो पानीले नै साथ दिएन केही भन्नुभएको छ अरू पनि केही लेख्नुभएको थियो होला यस्तै छ आजभोलि मौसम पानी परिरहेको छ भेट्न पाउनुभएको छैन इनकेस तपाईँहरू भेटिहाल्नुभयो भने र त्यो बेला पानी पऱ्यो भने चाहिँ पानीमा लुकेर नबस्नुहोला पानीमा सँगै रोज्नु होला सँगै रोज्नुको मजा नहीं बेग्लैंत धीरे धीरे धन्यवाद तब के एसएमएस के लिए आगामी दिन में तब ये एसएमएस को हमें अपेक्षा करू साथी एसएमएस कर कहीं कहीं नेट सर्वर तुरंत गईदिने कार गाँव भैर तईपन तब का कमेंट हु तब का एसएमएस कार्यक्रम में ली रख कई साथीह गोक होमेंट कह करने कई समय अगड़ी हम रेडियो सर्वरक पेज में लिंथ आज भोलि हमें फेसबुक पेज सवि सौगात पेज रहेको छ हाम्रो र त्यसैमा हामी लिइरहेका छौँ मेरो जीवनसङ्गिनी सबै र मेरो आफ्नो नामबाट सृजित यो पेजमा तपाईँले कार्यक्रम मुटुदेखि मुटुसम्म हामीले चलाउने अन्य कार्यक्रमहरू रेडियो सर्भरका अन्य कार्यक्रमहरू त्यसै गरी माया प्रेमका कुराहरू पनि सुन्न सक्नुहुन्छ हेर्न सक्नुहुन्छ र पढ्न सक्नुहुन्छ त्यसै गरी तपाईँले मुटुदेखि मुटुसम्म लगायतका जुनसुकै कार्यक्रमहरू डब्लुडब्लुडब्लु डट रेडियो सर्भर डट कम डट एनपी डब्लु बेला सुन्न रनलोड कर यूट्यूब में सबी सौगात सर्च कर यूट्यूब चैनल में भी हमारे कार्यक्रम जुनसुक ठावेट सुन्न रनलोड कर जानकारी भी तैयार राखी रखे धेरे रा साथी कमेंट, कमेंट, ती कमेंट करी रेडियो सर्वरकें पेज में भी कमेंट करी कमेंटह हमी समय रहे अवश्य नहीं रखने तर विशेषगरी हमी हम्रे अफिशियल फेसबुक पेज सब्बी सौगात में कमेंट लिख यसर लिन चाहन्छु एसएमएस गर्नुभएको छ शरणजीको एसएमएस पढेँ मैले अर्को एसएमएस गर्नुभएको छ नमस्ते दाजु कालीन अभिवादन सन्चय हुनुहुन्छ मे हेटौँडाबाट मनिष लामा सन्देश माई हर्ड लिसिसलाई मिस यु एन्ड लभ यु स्पेसली हजुरलाई मिस यु सो मच ओके टेक केयर बो बाई भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि मनिषजी आगामी दिन पनि तपाईँको यस्तै एसएमएसको अपेक्षा गर्दछु र सम्झिनु भएको छ तपाईँले तुम पनि मेरो मिठो सम्झना अर्को एसएमएस गर्नुभएको छ हेलो दादा नमस्ते एड्स मे भैँसीबाट समी मेरो आजको एसएमएस भन्नुपर्दा साथीहरू युनिसा सुस्मि सवि सोनी सदी एन्ड अबी लामालाई मिस यु भन्छु ओके बाबाई दादा भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो एसएमएसको लागि आगामी दिन पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्दछौँ त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ अर्को एसएमएस गर्नुभएको छ हाई दाजु इट्स मी म एसएमएस पढ्दै थिएँ एसएमएस पढ्दा पढ्दै सर्भर आउट तर पनि केही छैन तपाईँको कमेन्टहरूलाई म राख्छु कार्यक्रममा जसरी भए पनि यो चाहिँ मेरो बाचा भयो यतिखेर तपाईँको एसएमएस आइसकेको छ पुनः पढ्न चाहन्छु लेख्नु भएको छ हेलो दाजु इड्स मी तामाङ आशिष फ्रम शिखर पानीबाट एन्ड उही कान्छी सविता रुम्बालाई अल टाइम मिस गर्दैछु कल नगरिने इक्जामको लागि बेस्ट अफ लक भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि र सबिताजीलाई हाम्रो तर्फबाट पनि एक्जामको लागि बेस्ट अफ लक हरेक मुटुदेखि मुटुसम्ममा तपाईँका कमेन्टहरू तपाईँका एसएमएसहरू लिने क्रममा यतिखेर तपाईँको अर्को कमेन्ट पनि पढ्न चाहन्छु कमेन्ट गर्नुभएको छ सुनित म सुनिताको भन्नुभएको छ हेलो दाजु खाना भयो त हजुरको एन्ड के छ नयाँ नौलो खबर यसनित स्याङतान फ्रम शिखरपानीबाट दा। मेरो एसएमएस भन्नुपर्दा दाजु मेरो मनमुटुमा बस्न उही मेरो मुटुको टुक्रा सुनिको किन यति धेरै याद आउँछ होला है दाजु आफ्नो मान्छेको याद छिनमै किन होला हाई दाजु भन्नु आज भनिदिनु होला दाजु विशेष गरी हजुरलाई अल टाइम मिस गरेको छु है दाजु यति भन्दै छुट्टिन्छु ओके गुड नाइट ब बाई एन्ड ह्याभ अ स्विट ड्रिम फर यु चेक केयर भन्नुभएको छ थ्याङ्क्यु सो मच तपाईँको यो कमेन्टको लागि आफ्नो मान्छेको याद त आउनै पऱ्यो नआउँदा पनि अलिक गाह्रै हुन्छ धेरै धेरै धन्यवाद छ तपाईँको यो को लागि यो कमेन्टको लागि सुनेजी अर्को कमेन्ट गर्नुभएको छ दिपा लामाजीले हेलो स्विट भोइसको धनी चन्द्र दाजु दर्शन नमस्ते धेरै दिनपछि हजुरको भोइस सुन्न पाएँ खुसी छु यो छोटो जिन्दगीको लामो अठुट माया साथै मिठो सम्झना है केवल हजुर लगायत सर्वर होल युनिटको लागि मेरो आजको सन्देश भन्नुपर्दा माई लवली लवली ए टु जेड फ्रेन्डलाई मिस यु सो मच धेरै सम्झिरहेको छु है साथीहरू भन्छु एन्ड लभली सिस मिना मोक्तानलाई बेस्ट अफ लक एन्ड मेरो मनमुटुको मान्छे बीलाई मिठो माया प्लस मिठो सम्झना भन्दै छुट्टिन्छु ओके बबाई मिस यु सर्भर नाइन्टी टू पोइन्ट फाइभ धेरै धेरै दे धन्यवाद छ तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको अभागी म उनको भन्नुभएको छ अझै मलाई सोध्न आऊ आस भेट्ने आश भेट्ने छौँ अझै मलाई सोध्न आऊ आस भेट्ने छौँ अझै मलाई खोज्न आऊ लास भेट्ने छौँ भन्नुभएको छ हेलो दाजु हावा यू खाइ खै परिचय मेरो के भनेर दिउँ दादा यो दुनियालाई जी भए पनि म कसै कसै अभागेँ आज खासै त्यस्तो कुनै सन्देश त छैन बट मेरो मुटुको टुक्रा यस डट डटलाई मुटु भरिको माया र मनभरिको सम्झना छ रे भनिदिनु होला दादा अनि लास्टमा चाहेर तिमीले कहिले नै मलाई जसरी सम्झिन सकेनौ नि त्यसरी नै मैले पनि भुल्न सकेको छैन पनि भनिदिन है दादा भन्नु मा भएको छ उहाँले अवश्य पनि सुनिरहनु भएको होला दुःखी हुनुहुन्छ धेरै दुःखी नहुनुहोला धेरै धेरै दे धन्यवाद तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नु भएको छ शर्मिला लामाजीले मुटुमा त छौ नै तिमी तिमी बिना बाँच्न म कहाँ सक्छु र सुख दुःख आधा आधा गर्छु नि म एक्लै कहाँ आँस्न सक्छु र संयोजु नै बाँच्छु हामी दुई आधी बाटोमै छुट्टिन कहाँ सक्छौँ र धड्कन भई धड्किन्छ नै मुटुमा अरूलाई कहाँ राख्न म सक्छु र मुस्कान शर्मिला थें, अल फेसबुक फ्रेन्ड एन्ड मलाई चिन्नुहुने सबैको लागि र मेरो मुटुको साथी यन डट डट यमलाई मिस यु लभ यु भन्दै बबाई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ शर्मिला तामाङजीले हाई दादा के छ म शर्मिला तामाङ फ्रम भैँसेबाट मेरो साथीहरू रेश्मा बबिता शरण प्रीति सङ्गीतालाई मिस मिस गर्दैछु भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ लामा सौरभ वाइबाजीले फुल हो भन्थे माया काँडा भने घोच्यो आज किन तिमी बिना मर्छु भन्थे तिम्रो यादले जिउन दिँदैन आज किन सुन्छु खुसी छौरे तिमी पढाइको साथ हुँदा मेरो भाग्य नै खोटो रहेछ पाउन सकिन तिम्रो लागि धुँदा भन्नुभएको छ सौरभ लामा फ्रम हेटौँडा अठार भन्नुभएको दे छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ सुनिल भट्टराईजीले लभ यु सुषमा भन्नुभएको दे छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ अरुणको संजना म भन्नुभएको छ हेलो ब्रो सन्चै खानुभयो त संजना मगर हटिया नौबाट आज अल फ्रेन्डलाई मिस यु एन्ड लभ यु हजुरलाई पनि मिस यु एन्ड नेम भन्नुपर्दा पूजा कल्पना सवितालाई एन्ड प्रिन्स एन एन्ड आशिष एन्ड मेरो मुटुको टुक्रा अरुणलाई मिस यु ओके बबाई ब्रो भन्नुभएको छ थ्याङ्क्यु सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ लेख्नुहुन्छ ह्यान्सी बिएफ भन्नुभएको छ उहाँले नाम लेख्नु छ उहाँको पुरै नाम चाहिँ लिनँ मैले नाम अलिक खतरा खतरा लेख्नुहुन्छ साथीहरू हाम्रो के छ खबर मेरो अरूण तामाङ सिखर पानीबाट मेरो फ्रेन्ड भन्नुपर्दा सुमित एन्ड आशिष एन्ड अजिस एन्ड शरण राजकुमार एन्ड मेरो मोटुको धडकन सञ्जनालाई मिस यु लभ यु हो के बोबाई हुनुभएको छ धेरै धेरै दे धन्यवाद तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ तामाङ नि केटी भन्नुभएको छ हाई दादा सन्चय हुनुहुन्छ त अनि मिस गरिराखी छु है दादा हजुरलाई पनि मे अभाग्य युनिसा थिङ फ्रम गोगनपानीबाट हुनुभएको छ युनिसाजी तपाईँलाई पनि हामी सम्झिरहेका छौँ आजको मायाको सन्देश विशेष गरेर डियर फ्रेन्ड अशोकलाई गेट विल सुन अनि मिठो सम्झना मिस गर्दैछु भन्छु देन फ्रेन्डहरूमा मनै सविता अलाई मिस यु एन्ड दादा हजुरलाई पनि ल भन्नुभएको छ यू सो मच मलाई पनि सम्झनु भएकोमा र अशोकजीलाई गेट बेलस भन्न चाहन्छौँ अर्को कमेन्ट गर्नुभएको छ सोनालीका घलान्जीले हेलो दाई के छ खबर खाना खानुभयो त इट्स मे सोनालिका तामाङ फ्रम भैँसेसाथ आज प्रोग्राम मार्फत मसँग परिचित अल फ्रेन्डलाई बिर्सिएको छैन सम्झिरहेको छु भन्न चाहन्छु ओके दादा बबाई गुड नाइट ह्याभ अ नाइस ड्रिम भन्नुभएको छ यू सो मच तपाईँको एसएमएसको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै एसएमएस र यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ हामीसँग समय एकदमै कम छ त्यसैले अब भने म तपाईँका अन्तिम एसएमएसहरू पढ्न गइरहेको छु पेजलाई रिफ्रेस गरिरहेको छु अलिकति सर्भर प्रब्लम आउने बित्तिकै पेजलाई रिफ्रेस गर्न चाहिँ मलाई गाह्रो भइरहेको छ एकैछिन एउटा गीत सुन्छौँ त्यस हामी तपाईँका बाँकी एसएमएस र कमेन्टलाई लिएर आउनेछौँ रेडियो सर्भर सुन्दै गर्नुहोला हासि फिर एक मन्दले हासि है फिर भी एक बिनाही जगी अधुरी है, है, है।, है। मिलि कही कोही रुजर कसरी सफल के लिए बस एक सनम चाहिए आशिकी के लिए आहा सात सौ कि जरुरत हेर्दै चाहिँ यहाँनिर समुद्र साङ्ग्रीको आवाज तपाईँको लागि राखेँ मैले सुन्दै हुनुहुन्छ कार्यक्रम मुठीदेखि मुठीसम्म रेडियो सर्भर बयानब्बे दशमलव र डब्लुडब्ल्युडब्लु डट रेडियो सर्भर डट कम डट एनपीबाट संसारभर तपाईँ कार्यक्रम मुठीदेखि मुठीसम्म सुनिरहनु भएको छ र म चाहिँ तपाईँकै मनभित्रको साथी चन्द्र अब भने हामी कार्यक्रमबाट बिदा लिनुपर्ने बेला भइसकेको छ विदा हुनुभन्दा अगाडि तपाईँका कमेन्टहरू अझै बाँकी थिए होलान् एसएमएसहरू अझै बाँकी थिए होलान् तर सर्भरले अलिकति दुःख दियो बाँकी कमेन्ट र एसएमएसहरूलाई मैले कार्यक्रममा राख्न पाइनँ त्यसको लागि सरी पनि भन्न चाहन्छु र जाँदा जाँदै तपाईँका केही कमेन्टहरू चाहिँ खुलेका छन् एसएमएसहरू छन् तीहरूलाई लिन चाहन्छु एसएमएस गर्नुभएको छ हाई दादा सन्चै हुनुहुन्छ म संगीता मोक्तान फ्रम हाडी खोला आठ बसन्तपुरबाट दादा मेरो सन्देश भन्नुपर्दा मलाई धेरै माया गर्ने मेरो मनको मायालाई भन्नुभएको छ त्योभन्दा पछाडि पनि के लेख्नु भएको थियो यति मात्र आयो धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसका लागि सङ्गीताजी अर्को एसएमएस गर्नुभएको छ हेलो नमस्ते चन्द्र सर सन्चय हुनुहुन्छ म यता कोहिनरूर मिडिया ग्रुपको मेम्बर तपाईँकै आत्मीय फ्रेन्ड संगीत प्रेमी सुरेश लामा आ, लामा आजमा एसएमएस भन्नुपर्दा भन्नुभएको छ यति मात्र आएछ सुरेशजी सरी भन्न चाहन्छु धेरै चा, धेरै दे धन्यवाद छ अर्को एसएमएस गर्नुभएको छ हेलो दादा सन्चे हुनुहुन्छ इर्समे शान्ति गोले म हेटौँडा सौरबाट मैले आज सम्झिनु पर्दा मेरा साथीहरू अस्मी सम्झना विनय विकास रमेश रोकेश भन्नुभएको छ अरू राकेश भन्नुभएको छ अरू धेरै लेख्नु भएको होला यति मात्र आयो धेरै धेरै धन्यवाद छ तपाईँको यो एसएमएसको लागि र आगामी दिन पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ र आजको लागि अन्तिम एसएमएस छ अन्तिम एसएमएस छ लेख्नुहुन्छ हाई दादा आइएम रूपा कुर्लेबाट भन्नुभएको छ आइएम रूपा फ्रम कुर्ले एसएमएस यस यसलाई मिस गर्दैछु जबरात पर्छ आफ्नो मान्छेको याद बढी किन होला आउँछ दादा लभ यु दादा टटा बोबाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि आगामी दिनमा तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ एसएमएस गर्ने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ केही साथीहरूको के कमेन्ट पनि थियो होलान् कमेन्ट गर्नु भएको थियो रहेछ एकजना साथीले मकवानपुरको साथीले हाई आइएम आए, जीवन फ्रम हाडी खोला चार खासै मेरो एसएमएस कसैलाई के भन्नु छैन एनिवे आई मिस यु अल फ्रेन्ड भन्दै छुट्टिन चाहन्छु लभ यु सो मच योर जीवन बन थैंकू सो मच तब के कमेंट, आ, के कमेंट को आगामी दिन तक ये कमेंट को हमी अपेक्षा कर अब वे हमीसंग तय के कमेंटर पर अन् पेज में गुणा थे हो सरी भाँचु तब के कमेंटर मैं कार्यक्रम में राख् नए रगामी दिन तब ये साथ को हम अपेक्षा कर फोन करपूर्णला धीरे धीरे धन्यवाद तेगरी माफ कर एसएमएस करवाद गी कमेंट करपूर्ण धेरै धेरै धन्यवाद भन्दै कार्यक्रमको व्यवसायबाट म तपाईँकै मनभित्रको साथी चन्द्र पनि छुटिन चाहन्छु हवस्त नमस्ते शुभरात्री